ज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो 90 नेटवर्क काठमाण्डुसंगै देशभरिका बाइसवटा एफएम स्टेशनहरूबाट हरेक हर मंगलवार र शुक्रबार राती सभा नौ बजी कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं श्रुति सम्वेकको शुक्रबारको श्रलामा आजदेखि हामी नयाँ गद्य श्र झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूल अब हामीले श्रुति संवेगमा सुन्ने गद्यको शीर्षक हो दुई सैतिस साल असार 21 गते धनकुटाको कचिडे भन्ने ठाउँमा जन्मेकी झमकका नौवटा पुस्तकहरू प्रकाशित भइसकेका छन् विभिन्न पुरस्कारबाट सम्मानित झमक खुटाकै भरमा आफ्ना विचारहरूलाई कलम मार्फत अभिव्यक्त गर्नुहुन्छ प्रति मस्तिष्कीय पक्षघातसँग साक्षात्कार गरिरहेकी झमक घिमिरेलाई खुट्टाको माध्यमले लेखेर ले साहित्यमा प्रसिद्ध हुनुले समालोचकहरूले विश्व प्रसिद्ध जना एघारजना श्रष्टाहरूसँग तुलना गरेका छन् असामान्य शारीरिक अवस्थाका बावजुद यति सक्रिय रूपमा वहाँले लेख्नुभएका ले ले कृतिहरूबाट धेरै सवलाङ्गहरूले पाठ सिक्न सक्छन् झमक घिमिरेको निबन्ध जीवन काँडा फूलको पहिलो श्रृंखला वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा जीवनलाई सृष्टिकै सुन्दर फुल भनेर अर्थ्याइदिएँ अहिले मैले खै मैले अर्थाएको जीवनभित्र स्वयं आफ्नो जीवन पर्छ कि पर्दैन कुनै थाहा छैन मन रोएको बेला हाँसो पीडाभित्र पल पल छटपटिएर म बाँचेँ एउटा बोजिलो जीवन जसरी भए पनि बाँचेँ भन्दा अहिले बिरलै मान्छेले पत्याउलान् सत्य एकदमै तितो हुन्छ वास्तविकता पनि उत्तिकै खल्लो कहिलेकाहीँ स्मृतिका तीपानाहरू पल्टाएर हेर्दा म स्वयंले धेरैपटक आँसु चुहाएकी छु पनि म कति अभागी भाग्य कोरिएर आमाको गर्वबाट भुइँमा खसेकी रहेछु मेरी आमाले जन्मे छैठी को, को दिन नुवाई धुआई सफा सुगर करे खाली कापी र कलम शिरान मुनि हालीदी सुताएक थीं ते रात भाभी ने मेरे भाग्यरेखा लेख् भनविश्वास थी तिमी मेरे ललाटभरी भाभीले राो भाग्यरेखा लेखीद भान्थ्यौ तर आम तिम्रो एटा विश्वास मात्र हो भाभी के तेसरात मेर कर्मरेखा रामो लेखेन भाग्यरेखा भी गतिलोस लेखे समय मेरा पोल्टाभरी अभाग का पोका थमाइे थो कई नियती ठगिएी एवटी केटी म जसंग न जीवन को कुछ मिठास नल्लास त्यसैले जीवन सोचे जस्तो कहाँ हुँदो रहेछ र आखिर जीवन बाँच्नु थियो बाँचेँ तर यसरी बाँचेँ एउटा पशु र मान्छेको जीवनमा कुनै अन्तर थिएन अन्तर थियो त यति पशुको जीवन बाँचेर पनि म भात खान्थेँ बस मानव हृदयका अदृश्य संवेदना अनुभूति शून्य जीवन जुन जीवनसँग दुखाइ छैन कुनै रङ छैन आफ्नो छैन यस्तो अवस्थाबाट सायद बिरलै मान्छे गुज्रिएर आउँछन् कने कवि यो खाले जीवन बचाई सुंदर कविता लेखन मनलाग्ला कने संवेदनशील भाग माने कथ मन पर्ला तर मैं बेला जीवन ये बोझिल बने दुख्यो दुखाई सहन गाह सब को आंखा में म देवता श्रापित मं थे क्योंकि पूर्वजन्म को पलेश जन्म में पाएक थीं म मान्छेको जन्म जन्मान्तर हुन्छ भन्ने संस्कृति भएको समाजमा जन्मेकी थिएँ त्यसैले सबैको आँखामा म बिजाउने काँडो थिएँ मलाई देखेर ती आँखाहरू सम्वेदनाले भरिएनन् अनि त्यो हृदय ममताले कहिल्यै पग्लेन जो मसँग निकै आक्रोशित थिए निकै क्रोधित थिए आखिर एउटी कोमल अबोध बालिकामाथि यी कुरा हुनु कति थिए यी सारा कुरा चुपचाप सहनुवाहक मसँग अर्को विकल्प थिएन बाल अन्तर हृदयमा एउटा प्रश्न उठिरह्यो यो सारा कुरा हुनुमा मेरो दोष के छ जुन व्यक्त गर्न मसँग कुनै माध्यम थिएन भाषा संकेत त्यसलाई उच्चारण गर्ने शक्ति केही पनि थिएन बस जीवन मात्र थियो र त्यसमा अल्झिएको अलिकति सास कति निश्सास सिँदो थियो जीवन निकास कहीं कतै थिएन कहीँ निकास भइदिएको भए जीवनमय भनेर बग्थ्यो समय सँगसँगै अविरल जीवनको एउटा नदी प्रकृति तैँले मलाई जन्माइस मान्छेको क्रूर व्यवहार सहनकै लागि र म हुनुको अर्थलाई जगाइदिइस् म पीडाले छटपटिँदा तैँले आमा भएर मेरो आँखाबाट चुइएको आँसु थापिदिइस् मेरी जन्मदिने आमाले पनि पीडा भोग्नकै लागि भए पनि जन्माइदिन् आफ्नो गर्वमा नौ दस महिना पालेर जन्माइदिन् यसमा दोष न थियो न त मेरो दोष त नियतिको थियो के शारीरिक असमर्थता लिएर जन्मिनु मात्र अपाङ्गताको परिभाषा हो त त्यसो भए होमवरलाई किन अपूर्ण देख्दैन निकोलाई अस्त्रोबस्की हेलेन केलरहरूलाई किन कहिले अपूर्ण ठानेन जगतले ती व्यक्ति मजस्त शारीरिक रूप में दुर्बलतायुक्त थे इतिहास उन्हींखे गए फरक दृष्टिकोण छोड़े गए मं को अर्थ राखे गए तर मेरे फरक दुनिया में जन्मे थी फरक भूगोल में जन्मे थी इस मत असमान र्लो स्तर को जीवन बांे जो जीवन पशु ने मांथे होगा जब होस सम्हाले तब ममा चेतनाका अङ्कुरहरू टुसाउन थालेछन् क्याले यो होस सम्हाल्नु पनि एउटा अभिश्लाप जस्तै भन्यो बोल्ने आवाज मसँग थिएन न त हिँड्नको लागि खुट्टामा कुनै चामर थिए न त गोदावरी मखमली सुनाखरीका फूलहरू डालाभरि टिप्ने शक्ति हातमा थियो अह मसँग यो केही पनि थिएन यो सारा कुरा खोसिएकी के निरीह केटी थिएँ म जसँग मनभरि पाखा पखेराहरूमा रहर त थियो तर पैतालाहरूमा आफ्नै ज्यान थिगार्ने बर्कतत थिएन अरूसंग बात महर थी तर आवाज सुन्ने ती रह कई पूरा होना नईमाती घाइते बने बजार थे नियी म इसी ठगिए कि ओछान उठन ही न सलिए थी बिचारी सेत फुले कि जुन जस्ती हजुरा उठाए मोख में लिने आफ्नो छोराको पहिलो सन्तानले उनलाई हजुरआमा भनेर तोते बोलीमा बोलाइदियोस् मसिना हातले चाउरी परेका गालाका मुजा तन्काउँदै दियोस भन्ने कति रहर लाग्थ्यो होला तर हजुररामा तिम्रो त्यो ती इच्छा मैले पूरा गर्न सकिनँ अरू नातिनातिनाहरूले पूरा गरिदिए मैले त तिमीलाई बुढेसकालमा बुइचढेर दुःख मात्र दिएँ तिमी मलाई कति धेरै माया गर्थ्यौ अघि त्यति बेला हाम्रो घरको आर्थिक स्थिति त्यति राम्रो रहेनछ यहाँसम्म बिहान बेलुकाको दुई छाक टार्न पनि निकै गाह्रो बाबुआमा त कति छाकसम्म भोक भोकै बस्थे हामी केटाकेटीलाई चाहिँ जे जस्तो गरेर पनि खुवाउँथे हजुरआमा तिमीलाई त्यतिले चित्त नबुझेर आफू भोकै बसे पनि मलाई अगस्ती गराइ गराइ पनि खुवाउँथ्यौ त्यसमाथि पनि रातभरि आफूसँगै सुताएर बेला म बिउजिएपछि अनेक थरी खानेकुराहरू खुवाउँथ्यौ आहा तिमीले खुवाइदिएका खानेकुराहरू कति स्वादिला थिए हजुरआमा तिमीले मलाई खोकुलीले बुनेको बाँसको डालामा गुन्युका थाङना खाँदैेर नराखिदिएको भए म आज ओछ्यानमै सु गर्दै कि बिस्ट्याउँदै हुन्थेँ या त तिमीसँगै मान्छेले कल्पना गरेको स्वर्ग पुगिसक्थेँ कि थाहा छैन तर तिमीले गर्दा मैले जीवनका रङहरू छोएँ र जीवनलाई विभिन्न कोणबाट बुझेँ जीवनको सौन्दर्यलाई पनि आफैले अनुभव गरेँ हजुरआमा तिमी अहिले मसँग छैनौ त्यो तिम्रो दुर्भाग्य हो तर तिमी अहिले पनि मेरो मानसपटलभरि सजिव रूपमा बाँचिरहेकी छौ यस्तो विधि माया गर्ने प्यारी हजुररामा तिमीप्रति मेरो एउटै गुनासो छ मलाई यति धेरै माया गर्यो साक्ष्य मेरी बहिनीलाई किन देख्न सकिनौ आखिर छोरी भएर जन्मिनमा उसको के दोष तर तिम्रो आँखाले दोष भर्खर धरतीमा उम्रिएर जीवनको रङ फैलाउँदै गरेकी अबोध बालिकाको देख्यौ दिमागले पनि त्यही कुरा बुझ्यो त्यसैले त तिमीले उसलाई छोरा भएर जन्मिएको भए ममताको पोको फुकाउँथ्यौ होला तर ऊ छोरी भएर जन्मिएकीले त्यो तिम्रो ममताको पोको कहिल्यै फुकेन ऊ पनि मजस्तै माया खोज्थे तर पाइन तिमीले त ऊ म छेउछाउ भने लट्ठी देखाएर खेद्थ्यौ किन जाने स्वर्गजानेबाट खुल्ला दिने छोरो चाहिएको थियो ऊ छोरीको अङ्ग लिएर जन्मी यरणले उसलाई तिमीले देख्न सकेनौ छोरी भए पनि आखिर ऊ तिम्रै सन्तानको रगत न थिए या बिउ न थिए तिमीले ठीक गरिनौ किनभने तिमी त्यही संस्कारभित्र जन्मेकी थियौ त्यसबाट उम्किन किन सक्थ्यौ र तिमी मात्र होइन अधिकांश नेपाली आइमाई त्यही संस्कारमा जन्मिन्छन् हुर्किन्छन् र मर्छन् त्यसो त मेरी आमालाई पनि वंश धान्ने अंश खाने काखभरिको छोरो जन्माउने के रहर थिएन होला र उनी पनि त्यही संस्कारले बाँचेकी आइमै नहुन् संसारले आइमै जातिलाई दोस्रो दर्जामा नै राखेको छ त्यसमाथि बिछडिएका आइमाईहरूले आफ्नो स्वत्वको बारेमा के सोच्न सक्थे र मेरी आमा त्यही आइमाई नै थिइन् जसलाई आफ्नो अधिकारको बारेमा सोच्ने फुर्सद थिएन विकसित देशका आइमाईहरूले भए स्त्री भ्रूण भन्ने थाहा पाएपछि दुहाइदिन्थे अविकसित देश त्यसमाथि आर्थिक स्थिति जर्जर भएका नेपाली आइमाईहरूले त्यसो गर्न के सक्थेन त्यस्ताका नेपालमा कानुनी रूपमा गर्भवतन गराउने छुट थिएन प्रविधि र औषधि भए पनि त्यो काम अवैधानिक मानिन्थ्यो सक्नेहरूले बाहिरतिर यस्तो सेवा पाइने ठाउँमा लगेर गोप्य रूपमा गर्ववर्तन गराउँथे अरे गरिबीका रेखा मुनिका नेपाली आइमाइहरूले त्यो सुविधा पाउने कहाँ सक्थे र उनीहरू त यसो गर्नु पापो भन्ने संस्कारभित्र पिल्सेका छन् र वर्षेनी रहरलाग्दो छोरो जन्माउने सपना देख्दै गर्भवती हुने गर्छन् छोरो जन्मेन भने वर्षेनी छोरीको सङ्ख्या बढाउँछन् कति निरीह छन् नेपाली समाजका नारीहरू मेरी आमाले पनि त्यही नै यति भोग्नु पर्यो किनभने उनलाई छोरी जन्माउने चाहना नहुँदा नहुँदै पनि हामी दुई दुईवटी छोरी जन्मिसकेका थियौँ यसो हुनुमा उनले आफ्नो कोखलाई दोषी ठानिन् कि हामीलाई छोरी भएर जन्मेकोमा दोषी देखिन्को नि उनले जेठाने पनि दोष न उनको थियो न त ता हाम्रो धरतीमा कागतीको बिउ छरेर सुन्तलाको बोट कहाँ उम्रिन्छ र दोष त त्यो पुरुषको छ जसले धरतीमा आफूले चाहे जस्तो बिर्यदान गर्न सकेन नारी धरती हो जसले गर्भधारण मात्र गरिदिन्थे तर किन हाम्रो समाजका मान्छेहरूले ठिक उल्टो कुरा बुझेका छन् त्यही रूढहरूको जगमा बनेको संस्कारले सधैँ आइमाइकै जातलाई दोषी देख्छ उनको मनको एउटा कुनामा छोराको चाहना थियो क्या र एउटा बुढेसकालको चारा अँगालोभरिको छोरो त नजरमै कहाँ हुन्छ र मरेपछि काजक्रिया कस्तै गर्छ त्यसैले एउटा छोरो त जसरी भए पनि चाहियो नि भन्ने चिन्तनबाट ग्रस्त रहेछन् नभन्दै मेरी आमाको तेस्रो घरबाट छोरै जन्मियो म र मेरी बहिनी भाइका दिदीहरू भन्यो मेरा बाआमा छोराका जन्मदाता बने, उनीहरूले अपुत्र हुनु परेन र मेरी हजुरआमाको स्वर्ग जाने बाटो सरासरी खुल्यो मृत्युपछि उनले बीचमा भूतप्रेत भएर भाउतारिनु नपर्ने भयो अब उनी स्वर्गको भर्याङ सजिलै उक्लिन पाउने भएन् उनलाई यिमराजका दूतहरूले बीचमै रोक्न नपाउने भए किनभने बीचबाटको छेकबार पन्छाइदिने रहरलाग्दो नाति जन्मिसकेको थियो कालले पनि उनलाई नातिको मुख देख्न मात्र साँचेको रहेछ उनले नातिला धेरै समय काखमा खेलाउन पाएनन् उसको तोतेबोली सुन्न पाएनन् भाइजन्मिएको एक वर्ष पनि नहुँदै हजुररामाले अर्को लोकको यात्रा गरिन् अर्थात् उनकै भाषामा भन्ने हो भने स्वर्गको बाटो लागिन् खै उनलाई स्वर्ग जाने बाटो यमाराजीले चुपचाप खुल्ला गरिदिएकी दिएनन् थाहा छैन स्वर्गको भर्याङ सजिलै उक्लिन् कि सकिन् कि सकेनन् कुन्नी तर त्यो रातलाई म अहिले पनि सम्झिरहेको छु कति सन्तस्त कालो थियो त्यो रात घरका अरू मान्छे कोही थिएनन् त्यो हाम्रो सानो घरमा मान्छेको नाममा हजुरआमा र म मात्रै थिएँ आमा पनि भाइ बहिनीलाई लिएर मामा घरतिर गएकी थिइन् बाबा पनि दिउँसै बजारतिर हिँडेका यत्रो बेरसम्म अझै आएका थिएनन् कहाँ भट्टीमा पसेर ठरा लाउन थालेका र त्यस रात धरतीमा जुनको उज्यालोसम्म पोखेको थिएन नत्र त्यो जस्केलाबाट अलिकति भए पनि छिरेर हाँस्थ्यो तर त्यो रात अध्यारो यसरी पोखेको थियो कालो बाहेक अरू केही पनि देखिँदैन थियो त्यति बेलासम्म मैले आफैले खाना जानेकी थिइनँ मलाई खाना पनि अरूले खुवाइदिनु पर्थ्यो त्यस दिन अगेरामा दाउरा बालेर त्यसको उज्यालमा हजुरआमाले मलाई मासुको झोल र टमाटरको अचारसँग भात खुवाइदिएकी थिइन् त्यस साँझ मलाई भात निकै स्वादिलो लाग्यो दिउँसो कताबाट मासु ल्याएको रहेछ मासु र भात के मिठो नहोस् उनले आफूले भने किन हो खाइनन् सायद छोरो आएपछि खाना चाहन्थिन् क्यारे खाना त्यत्तिकै अघेनामै छोपछाप पारेर थियो नगेनामा आगो अझै बलिरहेको थियो बाहिर दैलाबाट हेर्दा कालो न कालो मुस्रो निस्किरहेको देखिन्छ त्यस मुस्रोभित्र कालो आकाश ऊ त्यो आकाशमा ताराहरूको पिलपिल उज्यालो त्यो पनि त्यही कालोपनसँगै कति हराएको थियो आगाको दिप्धीपे उजालामा हजुरआमाको अनुहार दमिलोसँग देखिन्थ्यो त्यही उज्यालमा उनका दुईवटा आँखा कसरी बलेका थिए त्यसपछि मैले हजुररामाको आँखा त्यसरी बलेको देखेकी थिएन सायद याद गरेकी थिएन छेउमा ठ्याक्कै कालो मान्छे बसेको देखियो म डरले आत्तिएर हजुररामासँग टाँसेर बसेँ म डराएको थाहा पाएर उनी भन्दै थिइन् किन डराउँछ केटी आगो पनि भुसुकै निभ्यो आगो निभेपछि त्यो कालो मान्छे देखिएन मनको डर पनि हट्यो त्यो त मान्छेकै छायाँ पो रहेछ त्यो कालो मुस्रो पनि धुवाको रहेछ अनन्त सुनसानमा एक खालको सन्नाटा छायो उजालाको नाममा अगेनाको आगो त्यो पनि अब त निभिसकेको थियो कोइला मात्र बाँकी थियो a ah. कोइलाको उज्यालमा मानव आकृति धमिलो रूपमा देखिन्थ्यो ती दुई मानव आकृतिमा एउटा पुर्लुकै भुइँमा लड्यो अर्थात् हजुररामा अचानक सुतिन् लडिन् मैले मनमा सोचेँ हजुररामा यो चिसो भुइँमा किन सुति होला गर्मी भएका अरे कोइलाको उज्यालो पनि अब त बिस्तारै निप्दै थियो बाहिर आकाशमा ताराहरू पिलपिल चम्किरहेका देखिन्थे म अघि लामै यो सानो मनमा हजुरआमा कतिखेर उठलिन् र सँगै सुतौँ भन्ने आतुरता थियो तर हजुररामा त उठ्दै उठिनन् बाहिर के हुनु नआउँदै थियो कुकुरहरू केही चपाउँदै रहेछन् हस्या खुसुकको आवाज पनि आउँदै थियो मनले भन्थ्यो सायद बाबा आएका अरे मन त्यसै फुरङ्ग हुन्थ्यो कोही भित्र नपसेपछि त्यसै ओइलाउँथ्यो अब भने मनमा हजुररामा साँचै त्यहीँ पसुतिन् कि भन्ने चिसो पस्यो नजिकै घस्रिँदै गएर दुई खुट्टाले उठाउन खोजे तर मैले एउटा हात पनि मजाले मज थाहा सकिनँ उनलाई उठाउन त के सकौं उनको शरीर यति गरौं थियो कि मैले चलाउन चटपटाउन सकिन सकौँ पनि कसरी भर्खर पाँच वर्ष टेके मैले अह सकिन त्यहीँ बसेर रोएँ तर त्यो रुवाई सुनेर न हजुरामा उठिन् न त अरू कसैले सुन्यो मेरो रुवाई त्यो कालो रातको निस्तब्धताभित्र कता हरायो कता अब त भित्र डरले काँडा पनि हुन थालिसकेका थिए दैलो पनि खुल्ला थियो जसबाट बाहिर चियाउँदा एकदमै कालो बाहेक अरू केही देखिँदैन थियो मलाई अब बाहिर हेर्न पनि डर लाग्यो हजुररामाको शरीरसँग टाँसिसिएर रुँदै सुतेँ अधारामा छाम्छुम गर्दै उनकै पछ्यौरी भेटेँ मैले त्यसैलाई सिरन हालेँ र बस हजुरआमासँगै सुतेँ बाहिर हावा जस्तो केही हुनुरहँदैछ अझ पनि एकछिनपछि त भुइँको यति चिसो आयो कि त्यो खप्नै सकिनँ मैले बाबा अझै आएका छैनन् कहाँ कुन रमझममा भोलेका थिएँ कुन्ने मान्छेमा संवेदना हराउँदो रहेछ कुनै बेला त्यो रात मेरा बाबाले पनि संवेदनातै रमझममा हराएका थिए नत्र डाँडामाथिको अस्ताउन लागेको जुन जस्तै आमा र बालाकमालाई छोडेर दिउँसो हिँडे पनि साँझको समयमा फर्किन्थे तर फर्केनन् उतै ठर्राको चुस्कीसँगै बस्छ कलिलो शरीर त्यसमाथि निन्द्राले आलास तालस भइसक्यो हजुरआमा पनि उठ्दै उठिदिएनन् त्यो अध्ययारमा ओछ्यान पनि कहाँ छ कहाँ देखिँदैन दे उफ जिन्दगीमा कत्रो आपत त्यस दिन जति मलाई आपत कहिले परेको छैन त्यो निष्पट्ट अध्ययारामा घ्रिएर छाम्छाम चुम्छुम गर्दै ओछ्यान खोज्नु बाहेक मसँग अर्को कुनै विकल्प थिएन नभन्दै यताउता छाम्दै जाँदा खाट फेला पारे त्यसमाथि मरितरी चढेँ तर लुगा उल्टाएर राखेको रहेछ उहिलेका पुराना भुइँ ओछ्यान र चुलो खाने बस्ने एकै ठाउँ हुन्छ हाम्रो पनि त्यस्तै घर थियो त्यसैले आगको धुवाँ सुत्ने लुगा कपडामा नलागोस् भनेर ओछ्यान उल्टाएर राखेको होला त्यस दिन मलाई ओछ्यान सुल्ट्याउन साह्रै गाह्रो भएको थियो बल्ल बल्ल सुल्ट्याएर सुते हजुरआमा भुइँमा लडिरहेकीकै थिइन् त्यस बेला मलाई हजुरआमा भुइँमै सुतिन् भन्ने लाग्यो भरे उनको मूल प्राण पखेर उडिसकेको रहेछ अलिअलि ढुकढुकी बाँकी थियो अरे बाबा घर फर्किँदा थाहा भएको भए नजिकैको पानीको गाग्रो घोप्ट्याएर पनि म उनलाई मुखमा पानी हालिदिन्थेँ होला तर अह मैले आफ्नो अगाडि हजुरआमाको प्राण पखेर उड्दा पनि केही थाहा पाइनँ थाहा भए म अझ कति हात्तिन्थेँ होला मेरो सातु पुत्र रात जान्थ्यो होला धन्न समयले हात थापिदिएछ त्यसमाथि मेरो अवोधपनाले पनि केही भूमिका खेल्यो होला म त मजाले सुतेँ र भुसुक्क कतिखेर निधाएँ कतिखेर रात मौन थियो त्यही मौनतामा उभिएर मेरो कोमल शरीरले उन्मुक्त निद्रा निधाएछ मलाई त्यही निद्रा मिठो थियो र त्यही अबोधपन पनि निकै राम्रो निस्तब्ध रात सानो आवाजले पनि कोलाहलग्रस्त हुन्छ यी यतिका मान्छेहरू किन कराउँदैछन् यी मान्छेहरू अघिसम्म थिएनन् कहाँबाट आएछन् फेरि अहिले त बाबा पनि आएछन् त हो मान्छेहरूको हल्लाले मेरो रातको निन्द्रा खलगोलाइदियो र मनमा अकस्मात यस्ता तर्कनाहरू उब्रिए बिउजिएपछि यसो टुकीको उजालामा टाउको उठाएर भैँतिर रह हेरेँ हजुरआमालाई देखिन मनमा नै सोझे हजुरमा अघि उठेर कहाँ गइसकिन्छन् अघि मैले उठाउन खोज्दा चाहिँ किन नउठेकी हो नि बुढी मान्छेहरू के के भनेर गफ गर्थे त्यो मैले पटक्कै बुझिनँ कोही भन्दै थिए यत्रो सन्तान भएर पनि बुढीले मर्ने बेलामा धरि पानी खान पाएनन् कोही भन्दै थिए कस्तो अपरझट ग्यो कालले पनि कसैलाई के केही अराउनसम्म पाइदनन् कोही भन्दै थिए मर्ने बेलामा पनि यो सानी केटीलाई खुवाएर सुताएर मरिछन् यस्तै यस्तै के के भन्थे के के मैले मरि गएँ अह बुझिनँ अहिले सोच्दा मैले त्यो राती कुराहरू नबुझेकै जाति रहेछ बुझेकी भए म कहाँ त्यति मिठो निधाउन सक्थेँ अबोध थिएँ नै त्यो उन्मुक्त निद्रा पटक पटक निधाउन त त्यो रातलाई जितेर धरतीमा उज्यालो पोखिँदा मैले हजुररामालाई तुलसेको मठमा सुतिरहेको देखेँ उनी कस्तो मजाले निधाइरहेकी छिन् यति बेलासम्म उनलाई कस्तो निन्द्रा लागेको चारैतिर स्तब्धता थियो महन्त थियो बाबा आँगनको एक छेउमा बसेर टुलाइरहेका थिए राति त त्यत्रा मान्छे थिए त खोइ अहिले ती मान्छे म हजुरआमा भएतिर घस्रिएर जान खोजेँ तर मान्छेहरूले हजुरआमालाई छु हुँदैन भनेर जान दिएनन् मान्छेहरूको क्रियाकलाप हेरिरहेँ बाँस काटे सेतो कात्रो ओढाएर सुतिरहेकी हजुरआमालाई त्यो बाँसमाथि सुताएर टन्ट निचोले बाँधे मलाई लाग्यो उनलाई कति दुख्यो होला यी मान्छेहरूलाई देखेर रिस उठ्यो कस्ता निर्दयी मान्छे अन्त्यमा त्यो सेतो कात्रोमाथि कताबाट फुल ल्याएर माला उनीहरूलाई लगाइदिए रातो अबिरलाई दिए उनले अघि पछि रातो टिकासम्म लाउन सकिनन् मृत शरीरमा रातो अबिर लगाइदिएर के गर्नु यही विडम्बना हो नेपाली नारीको श्रीमान मरेपछि उनीहरूले रातो सिन्दुर पोतेचुरा रातो टिका लुगा कपडा केही पनि लाउनु हुँदैन उनीहरूले कुनै खुसी भोग्नु हुँदैन मरेपछि सपथोक लाउनुहुने यो कस्तो चरण हो यस्तै मेरी हजुरमाले पनि मरेपछि रातो अबिर लाइन् बाबाले त्यसमाथि कहाँ उनले अरूले पनि साथ दिए शङ्ख फुकियो त्यसको आवाजले वातावरण नै रह्यो फुफूहरू वरिन्द्र आँसु झारेर रहे उनीहरू रोएको देखेर म पनि रहेछु म खासमा हजुरमा हमी अजो नाइन्टी नेटवर्क को कार्यक्रम श्रुति संवेग में झमक धिमि को आत्मजीवनी परक निबंध जीवन का फूल सुनी रहे इसको बांकी अंश वाचन होने उजो सुन सही थाकरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडुसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचेट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम बर्दीवासको रेडियो दर्पण सिन्धुलीको रेडियो सहारा रामेछापको रेडियो तीनलाल दोलखाको कालिंचोक एफएम वीरगंजको नारायणी एफएम हिटौड़ा एफएम रेडियो चितौवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी नुवाकोट एफएम फलिवासको रेडियो पर्वत पोखराको रेडियो तरंगमा पनि श्रुति समेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम रूकुमको रेडियो सिस्ने कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकको आजको श्रृंखलामा हामी झमक घिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडाकी फूल सुनिरहेका छौँ मेरो कोलाहालग्रस्त रुवाइले को मान्छेको मनमुटु चिरेछ उनीहरू जसरी पनि मलाई फकाउन चाहन्थे फुल्याउन चाहन्थे उनीहरू भन्दै थिए नानी त किन रोएकी तेरि हजुरआमालाई अस्पताल पो लगेको त उनी निकै भएर आइहाल्छन् केटाकेटीको जात न हो एकैछिनमा फुलिहाल्छ म पनि फकिहालेँ त्यसपछि हजुरआमा कहिले निको हुन्छन् र मलाई बोलाउँछिन् भनेर बाटो हेर्दै बसेँ साँच पर्यो उनलाई लिएर गएका मान्छे सबै फर्किएर बाबा पातलो सेतो खास्टो ओढेर कपाल खोरेर अर्कै रूपमा फर्किए हजुररामा भने फर्किँदैनन् बाबालाई देख्दा मलाई हजुरमा खोइ भनेर सोध्न मन लाग्यो तर मेरो भाषा वा संकेत बुझ्ने कसले मसँग त्यति आफन्तहरूसँग पनि आफ्ना कुरा भन्ने कुनै भाषा संकेत थिएन यति चाहिँ थियो कुनै कुरा खान्छु भन्दा खुट्टा उठाएर सहमति दिन्थे भने खान्नभन्दा खुट्टा हल्लाएर असहमति जनाउँथे रात बित दिन बित्य महीना बित हजुरा में घर फर्कन् उन्नी कफर्कने बाटो गईसक जीवन ने तेती सानी उमेर में ये ठह नही नपई भोग्योन उनको साथ में तो दिन मे उनको सास मेरे साथ में गए हिन्दू संस्कृतिमा मृत्यु संस्कारका छुट्टै परम्परा छन् हामी त्यही संस्कृतिमा जन्मियौँ हजुरआमाको परमधामपछि बाबा क्रियापुत्रीको रूपमा कोरामा पसे आमा पनि पसेन् बाह्र दिनको काम नसके उनीहरू कतै निस्किन पाएनन् यहाँसम्म उनीहरूले कसैलाई छुन पनि भएन उनीहरू कोराबाट बाहिर निस्के भने भात खान कुनै नजिकैको कुवाधारामा जान्थे भात पकाएर खाएर घर फर्किँदा यता फुपूहरूले भात पकाएर खाइसक्नु पर्थ्यो पनि जुठो बार्नु पर्थ्यो पनि जुठो बार्न बसिहाले यता मैले आफ्नै खान जानेकी थिएन मलाई कहिले हजुरआमाले खुवाइदिन्थिन् कहिले आमाले कोही नभएको बेलामा बाबाले पनि खुवाइदिन्थे अब दुवैजना कोरामा बस्नु पर्यो मलाई भात खुवाउन अरू कसैले जान्दैनथ्यो सानिमाले भनी जान्दथिन् उनले आएका बेला खुवाइदिन्थिन् तर त्यत्रो बाह्र बाह्र दिनसम्म उनलाई यसकै लागि बाँध्ने कुरो पनि भएन उनको आफ्नै काम पनि हुन्थ्यो मेरा दुवै हात काम लाग्ने थिएनन् केही समात पनि सक्ने थिएनन् समाति पनि थरथर काँपेर छोडिन्थ्यो भातका सित टिपेर मुखमा हाल्नु त असम्भव थियो मलाई भात खुवाउन अरूलाई ठुलै समस्या पऱ्यो जसोतसो खुवाउने प्रयत्न भनेथे तर भातको स्वाद अर्कै लाग्थ्यो अब म अरूले खुवाउँदा खुवाउँदैको थाल खुट्टाले भुइँमा झारेर झगडा गर्न थालेँ त्यसबेला मलाई पिटेर तल लाउँछु पनि कोरामा पसिहालेका थिए अरूले मलाई पिट्न सकेन एक खालको उन्मुक्ति मिलेको थियो मैले झगडा गरेर खाना नमानेपछि यो केटीले आफै खान खोजेकी हो कि भनेर भात खेलाउन दिन थालेँ म खुसी भएर भातका सीता आफ्ना खुट्टाका मसिन औँलाहरू टिप्न थालेँ पहिलादेखि ढुङ्गाका मसिना टुक्रा टिपिरहेको र त्यसलाई बटुलेर खेलिरहेको मेरा खुट्टाका औँलाले भातको सीता टिप्नु कुनै गाह्रो थिएन बरू गाह्रो कुरा थियो ती भातका सीतालाई कसरी मुखसम्म पुर्याउने हुन पनि भातका सीताहरू एउटा खुट्टाले टिपेर मुखसम्म पुर्याउँदा दुई चार मात्र मुखमा परे अरू जम्मै भुइँमा पोखियो तर पनि भात खेलाउन पाउँदा म निकै खुसी थिएँ मलाई भात आफ्नै खान त्यस दिनदेखि छोडिदिए जुन दिन मैले खुवाउँदा खुवाउँदै थाल झारिदिएर भात भुइँभरि पोखिदिएँ जति खाए पनि आफ्नै स्वादमा खान थालेँ शुरू में तो मैं एवं खुट्टा मात्र खाएं तर गाँसें मजा दुई चार चिता मूख में पुग्ते उही मुख मात्र जिस्किन्थ्यो चित्त बुझ्दै बुझेन अब मैले दुइटै खुट्टाले खाने प्रयत्न गर्न थाले त्यो गर्दा पनि सुरुमा त के चित्त बुझ्थ्यो र बुझेन साँच्चै त्यो समय मैले खानको लागि पनि निकै परिश्रम गर्नु पर्यो आखिर साथसँगै लिएर आएको पेट वर्न जसरी भए पनि सिक्नै पर्दो रहेछ मैले पनि सिकेँ जतिसुकै कष्ट होस् दुइटै खुट्टा थालमा हालेर एउटाले उभाएर अर्को पैतालाई उँभोतिर फर्काएर यसमा हालेर न्युरिया र भात मजाले खान थालेँ म आफ्नै स्वादमा रमाउन थालेँ अब मलाई कसैले खुवाइदिनु कहिल्यै परेन किनभने आफै खान सक्छु हजुरआमाको अर्कै लोकको यात्राले मलाई सधैँ अर्कैले खुवाइदिनुपर्ने एक खालको पर निर्भरता मुक्ति दियो। बाबा आमा कोरा बाट को बाहर निस्क्रा उसे खाना खुआईने झंझट चढ़ाई को मुक्त बने यहा अफसान पी अभ्यास शायद हजुरमा का अफसानसंग यह अभ्यास थियो। जीवन में लगू जीवनरेखा बांगोटिंगोसंग जो पुराना मेटिद जैसे मैले हात चलाउन खोजेँ सकिनँ हातका अङ्लाहरूसँग चल्न सक्ने शक्ति अलिकति पनि बाँकी रहेनछ ओठहरू जमझमा जम आए तर कुनै शब्द वा वाक्य निस्केन खुट्टामा पनि शरीर बोकेर हिँडाउन सक्ने शक्ति थिएन यसरी आफ्ना शरीरका अङ्गहरू बेकम्मा भएको ज्ञान हुँदै जाँदा म अत्यन्तै लाचार र निरीह बन्दै गएँ म अत्यधिक दुःखी पनि भएँ ममा पनि आम बालबालिकाहरूको जस्तै हिँडेर पर परसम्म पुग्ने चाहना थियो तर गोडाले भरिदिएनन् त्यसैले म खसरी थालेँ घसेर दुई चार हात टाढा पुगे पनि मलाई मनमा नया देश पुगे रमाइलो लाग्थ्यो मैले नयाँ कुरो देखेको अनुभूति हुन्थ्यो घर अलि पर पुगेर नयाँ झारपात देख्नु बटुल्नु चुड्नु मेरा लागि नौला कुरा भन्थे त्यसभन्दा परको संसार देखेकी थिएन मैले अरूको घरभन्दा म बस्ने घर निकै ठूलो देखेकी थिएँ त्यति आफ्नो घर राम्रो देख्थेँ किनभने आफ्नो घरभन्दा पर कसैको घर देखेकी थिएन घर नजिकै गाई बाख्राको गोठ थियो त्यहाँ गाई बाख्रा कराइरहेका हुन्थे त्यो देख्दा मलाई आफ्नो जिन्दगी यी पशुहरूको भन्दा फरक छैन जस्तो लाग्थ्यो न त भोक लाग्दा भोक लाग्यो भन्न सक्छन् न प्यास लाग्दा प्यास लाग्यो भन्न सक्छन् उ एकनाशले कराइरहन्छन् कहिलेकाहीँ मान्छेको जातलाई केसँग चढ्दा बाँधेकै ठाउँमा गोर्खेलाहरू खान्छन् न भोक कुट्नु कुट्नुहोस् भन्न सक्छन् न अया दुख्यो भन्न सक्छन् कति विरक्त लाग्दो जिन्दगी मेरो जिन्दगी पनि योभन्दा फरक के, के हुन्थ्यो कुट्नो, र मसँग भोग थियो तर भोक लाग्यो भन्ने आवाज थिएन प्यास थियो त्यसको अनुभूति पनि थियो त्यसलाई व्यक्त गर्ने कुनै माध्यम थिएन यही शून्यताभित्र पनि जिन्दगी जसोतसो घिसिरह्यो जति नमिठो भए पनि त्यो जिन्दगी भोगेँ मैले भन्छन् सबै ढुङ्गा ढुङ्गा मात्र हुँदैनन् शालिग्राम पनि हुन सक्छन् त्यसैले ती मेरा बाल हुन् जो अहिले पनि मेरो मानसपटलभरि कहिले नबिर्सिने पलहरू बनेर घुमिरहेका छन् कहिले काहीँ गाई बाख्राहरूले आँखाबाट बरबर आँसु झारेको देख्थेँ तिनीहरू पनि मैला देखेर रहेका हुन् कि जस्तो लाग्थ्यो अनि म पनि उनीहरूको छेउमा बसेर कुवाकुआर हुन्थेँ कसैले देखेँ गोथेँ गाई बाख्राहरू धेरै कराउँदा मलाई छोडिदेऊ भन्ने जस्तो लाग्थ्यो नजिकै काँचिया देखेँ भने डोरी काटिदिइहाल्थेँ यसो गर्दा मलाई फुक्का भएर हिँडेको देख्दा मन औधी रमा आफूले निकै ठुलो काम गरे भन्ने लाग्थ्यो पशुले अरूको बाली खाँदा आमाले मलाई धेरै पटक मजाले गोदेखि छिन् नगोधुन् पनि के मैले बाँधेका गाई डोरी काटेर छोडिदिएपछि कसको कन पारो त म केटाकेटीमा छुकसुकै रहेछु कहिले म माझेर राखेका थालबटुकाहरू बाहिर ल्याएर माटो हालिदिएर खेल चार पाँच चुड़े हाला फोहर पारदिंथेस आमा का हाथे चुमन का वर्षा मेरा गाल में कति बर्सि कति कलीलाभारी आम का हाथ का पांच औंला छाप कति बस्ते कती आखिर केटाकेटीपन ने बेग्ले छुट्टी थे अरक जस्ती मालछूला व्यवहार चंचलेपन रकचकेपन ने कह अछुतो राख्य जिन्दगीका पानाहरूमा विभिन्न रंग पोखिने क्रम निरन्तर चलिरहेछ तर अहिलेसम्म ममा पीडा र आँसुका बाहेक अरू रङ पोखिएनन् अब केही फरक रंग पोखिएला नपोखिएला त्यो समयको गर्वभित्रै छ त्यसबेला मेरो उमेरले भर्खर सात वर्षको फनको मार्दै थियो त्यस्ताका राजनीतिक उथलपुथल हुँदै रहेछ एउटा अबोध निस्सहाय बालिकाको कलिलो दिमागले त्यो कुरा, बुझ दिमाग कुरा के बुझोस् र मेरो पनि दिमागले त्यो कुरो पटक्कै बुझेन तर रेडियो नजिकै पुगेका बेला यस्तो ठाउँमा प्रदर्शन भयो राजाको शालिक भत्काउन खोज्नेलाई प्रहरीले गोली हान्यो लाठीचार्ज गर्यो यस्तै यस्तै सन्सनीपूर्ण खबर सुन्थे बाबाहरू अचम्म मानेर जिब्रो टोक्थे के गर्न लागेका हुने मान्छेहरूले सायद त्यो दुई हजार छयालिसको जनआन्दोलनको वरिपरिको समय रहेछ र म डरले पानी पानी हुन्थेँ मनमा लाग्थ्यो कि प्रदर्शनकारीहरू भनेका त निकै मापाका हुन्छन् क्यारे त्यति बेला बाबाले राक्षसका कथाहरू सुनाएर रा। मेरो मन मस्तिष्कमा एक प्रकारको आतंक भएका थिए भूत र राक्षसका कथाहरूमा चित्रित भूत र राक्षस एउटै खालका हुन्थे लामा लामा दारा भएका अजङ्गका जिउ भएका हुन्थे म प्रदर्शनकारी पनि त्यस्तै होला भनेर उनीहरूलाई गोली हानेर मारेको खबर सुन्दा मनमनै खुसी हुन्थेँ किनभने त्यति बहिनी पनि स्कुल जान थालिसकेकेकेकेकेकी थिए बाबा अफिस आमा दाउरा घाँस भएको एउटा भाइ पनि सानै हुनाले आमाले साथमा लिएर गईहाल्थं अ घर में कई काम नी मेंक्ल दिनभर घर खुरुआ तेल मैं मन मस्तिष्क भरी बाबा आमा सुना कथा का भूत्र राक्षसले तर्साई रहें हाबले ढुका चला भूतते चलाए भाई ठाथे रुख का पत्थर झड़ा भी मसाधी अर्शिन्ेस्तो बेला हजुरा को समझना आँथे उन्नी बीते निकल वर्ष बीतीस उनको मृत्यु में मैं कति आंसू झारे थे तर उ कह फर्किन साई एक्लिंग थी घरकुरुवाको रूपमा दिनभरि एक्लै बस्नु मेरो एउटा नियति बनेको थियो तर बितेका दिनको झैँ जीवन एकदमै तितो लाग्न छोडेको थियो आखिर आफ्नो भागमा परेको नियतिसँग जसरी पनि सामना गर्नै पर्थ्यो मनमा त लाग्थ्यो म पनि बहिनीसँग स्कुल जान पाएँ कति जाति हुन्थ्यो होला कति रमाइलो हो हुँदो स्कुलको वातावरण म पनि पुग्न पाएँ तर मेरो भागमा परेको थियो जिन्दगीको एउटा बोजिलो पाटो जुन जिन्दगीसँग पीडै पीडाको दलदल आहाल बाहेक केही पनि थिए ती दिन म एक अबोध केटाकेटी एक्ल दिनभरी बसता मर लगे थे म कति डरेर हुन्थेँ भोक प्यासले झटपटिन्थेँ र खप्न नसकेपछि बासी भात राखेको भाँडाको भुइँबाट खुट्टाले झिक्न सके जति खायो नसके भुइँमा जम्मै पोखियो पानी पनि त्यहीँ हुन्थ्यो आमा घाँस दाउरा गरेर घर फर्किँदा भात भुइँभरि छरिएको पानी पोखेको देखेर बाँसको सिर्कनु साफ लाउँथिन् उनको गुनासो हुन्थ्यो भाइ भाग नराखी त मात्र खाइस् हुन पनि उब्रिएको बासी भात कति नै हुन्थ्यो र म एक्लैले सजिलै खाइसक्ने तर आमाले भाइ बहिनीको भाग पनि मैले खाएको बासी भातभित्र खोस्थिन र त सिर्कनु लाउँथिन् शरीरभरि सुम्ला बस्थ्यो यहाँसम्म दुखाइले आहत हुँदा धोको पुगुन्जेल रुन पनि नपाइने बाबा पनि कहाँ कम्ती थिएर उनी पनि वही उही जोएका पै त हुन् अलिकति पानी पोख्यो भने कुटाइ खाइहालिन्थ्यो कुनै ठुलो कुरा चाहिँदैनथ्यो उनीहरूले कोरेको सिमा रेखाभित्र खुम्चिएर बस्नु पर्थ्यो होला केटाकेटीको जात कहाँ खुम्चिएर बस्न सक्छ र त्यतिखेर ममा चेतनाका टुचारहरू अलिअलि अङ्कुरित हुन थालिसकेका रहेछन् मैले आम बालबालिकाले जस्तै बालापनको आनन्द भोग्ने कुद्ने उफ्रिने चाना राखे पनि कहिले पूरा हुन सक्ने रहेनछ किनभने मसँग कुद्ने उफ्रिने शक्ति खुट्टामा थिएन आफ्नै ज्यानसम्म थिगार्न सक्ने शक्ति समेत बाँकी रहेनछ अलिकति औँलासम्म चलाउन सक्ने शक्ति बाँचेको रहेछ खुट्टामा हातमा त त्यही पनि रहेनछ बोली पनि गुमाएकी रहेछु मैले त मैले थाहा था पाउँदा मसँग यो केही पनि थिएन त्यसपछि जबरजस्ती भुइँमा घस्रिएर भए पनि दुई चार हात परसम्म पुग्थेँ मैले यसो गरेको घरका ठुला मान्छे कसैलाई मनपर्दैनथ्यो त्यसैले सापेको नामले सम्बोधित हुन थाले घरमा किनभने अलिकति बढी नै चकचक गर्थे ग्याएर यता बाबाआमाको लागि पनि बेकम्मा सन्तानमै थिएँ त्यसरी मलाई जे भनेर गाली गरे पनि हुन्थ्यो जे नामले सम्बोधन गरे पनि हुन्थ्यो सापेकै नामले बढी सम्बोधित भएकी हुनाले मलाई अब सापे मेरो आफ्नै नाम रहेछ भन्ने भान पर्न थालिसकेको थियो मा। ले पनि खुस परेको बेला ठुली भन्थे नत्र सापे भन्थे कहिलेकाहीँ बाबाआमा खुसी भएको बेलामा म माया गरेर बोलाइने बाबा नानीको नामले सम्बोधित गरिन्थेँ त्यति बेला साह्रै प्रफुल्लित हुन्थेँ जिन्दगी रमाइलो लाग्थ्यो किनभने मलाई पनि माया गर्ने कोही मान्छे रहेछ भन्ने अनुभूति हुन्थ्यो माया त आफ्ना सन्तानलाई जसले पनि गर्छ मेरो बाबाआमाले पनि मलाई माया कि गर्दैन होला र तर मैं तेस को अलिकित अनुभूति कर सकिन परिवार नेनेर हो या वर्षों रूढ़ीवादी संस्कार में मा जरा मंड़ी मा हो मैं अरुण माने सापे ना भे हम सज में अलिकती शारीरिक रूप से दुर्बल व्यक्ति हेने दृष्टिकोण अलग फरक खाल मई संस्कार बोक समाज में जन्मेगी थे भित्र का मानी व्यवहार कि फरक हो रूढ़ीवादी मान्यता वर्षौदी जरा गाड़े सामज तेमा अशिक्षा अज्ञानता रिबी बात थाली समाज में मैं कौन फरक व्यवहार पाउथे अह सकिन गांवलीबा आमा को ठुली भन्थे नत्र सापे यो अशक्ताहरूलाई जे भने पनि हुन्छ भन्ने मानसिकताको उपज थियो म सानैदेखि अलिकति संवेदनशील मनोविज्ञान भएकी मान्छे थिएँ क्यारे मलाई अलिकति गाली गर्दा पनि सारो मन दुख्थ्यो कहिले का काहीँ कोही नभएको बेला धोको पुकुञ्जेल रुन्थेँ सायद मनका पीडाहरू सबै आँसुले धुन्थेँ होला पीडाहरू त्यही आँसुसँगै बगेर जान्थे होला चलल कहिलेकाहीँ बहिनी स्कुल गएको देख्दा मलाई रमाइलो लाग्थ्यो बाबाले बहिनीलाई माया गरेर पढाएको देख्दा म पनि त्यसरी पढ्न पाए कस्तो जाति हुन्थ्यो भन्ने लाग्थ्यो हु। मलाई पनि उनको छेउमा बसेर पढ्ने सिक्ने रहर थियो तर त्यो रहर रहरै मात्र भन्यो किनभने म छेउमा बसेर हेरेँ मात्र भने पनि बाबाले तैँले जानेर के गर्नु भनेर हफ्काउँथे कति निर्दय बुढा थिए उनको विचारमा मैले केही जान्नु नपर्ने भन्ने पो रहेछ कि हुन्ने म हत्तपत उनले पढाइरहेको ठाउँमा गएर नबसे पनि जति हप्काए पनि ममा पढ्न सिक्ने मोह यति गाढा थियो कि म उनले पढाइरहेको अहिले परेबाट यसो हेरिरहे पनि छडकी आँखाले हेर्थेँ र भुइँमा बसेर त्यही के कोरे जस्तो अभ्यास गर्थेँ बुढाले थाहा नै पाउँदैनथे यसरी आफ्नै गतिले अभ्यास हुन थाल्यो मेरो लागि खुल्ला धरती अभ्यास पुस्तिका बन्यो यहाँका ढुङ्गा माटा अनि खुट्टाका मसिना आउँलाहरू पेन्सिल र इरेजरहरू बने म अझै पनि जब धुलो माटामा पुग्छु ती बाल्यकालका घटना परिघटनाहरू मानसपटलवारी फनफनी घुम्न थाल्छन् अझै पनि ढुङ्गो माटो धोको पुगुन्झेल खेलाउन मन लाग्छ तर मेरो त्यो रहरलाग्दो केटाकेटीपन मबाट निकै के टाढा पुगिसकेको छ म बाल्यकालको त्यही सेरोफेरोभित्र घुमिरहेको छु जुन चुनौतीपूर्ण ढङ्गले बितेको थियो त्यो समय मैले खुल्ला धरतीमा खुट्टामा मसिन आउनले दुलामा कोरेका अक्षरहरूसँगै थाहा थायने नपाई जिन्दगीका पानाहरूमा नयाँ रङले पोत्न सुरु गरेछु सायद मेरो लागि क्यानभास जिन्दगी आफ्नै बन्यो जहाँ आँसुको रङ पनि पोखियो पीडाको रङ पनि पोखियो मेरो पनि केटाकेटी पन्नै त हो कलिलीलाई बाल चाहना थिए इच्छा आकांक्षा पनि थिए तर आम केटाकेटीको जस्तो मेरो चाहना इच्छा आकांक्षा किन सहज हुन सकेनन् कि मेरो आत्मा थिएन थियो भने त्यो आत्माप्रति यति अपमान किन थियो बिहान घरको बलेसीमा झरेको शीत देख्दा मला मलाई रमाइलो लाग्थ्यो त्यसलाई खेलाउन खोज्दा मैले हजुरआमाको लट्ठी त कतिपटक खाएँ कतिपटक अब त मलाई त्यसको सन्तास थिएन निर्धक्क खेल्न सक्थेँ आखिर रोक्ने कोही पनि थिएन एक प्रकारले फुक्का थिएँ र बलेसीमा झरेका शीतका थोपा थोपा बटुकामा बटुलेर खेल्थेँ पिउँथेँ कोही के के, के गर्थेँ के के प्रकृतिले पनि अनौठो खालको सिर्जना गर्छ शीत रातमा झर्छ र प्रत्येक बिहान देखिन्छ क्षणभरमै बिलाउँछ बहिनी बाबासँगै स्वरवर्णहरूको उच्चारण गर्थी, तर मसँग उच्चारण गर्ने बोली थिएन यद्यपि मसँग सुन्न सक्ने क्षमता थियो मनमा नै भए पनि ती अक्षरहरूको उच्चारण दोहोऱ्याउँथेँ तेह्राउँथेँ पटक पटक क ख ग उनले बहिनीलाई हातस मात्र लेख्ने अभ्यास गराउँथे म भने बलेसीका शीतका थोपा बटुकामा बटुलेर अलि परको ढुङ्गामा लगेर त्यसलाई खुट्टाका आउँला चोबलेर अक्षर लेख्ने प्रयास गर्थेँ शीत नजरेको बेला बाँसका सिन्का भाँसेर त्यसलाई पेन्सिल र भुइँला अभ्यास पुस्तिका बनाएर लेख्ने अभ्यास गर्थेँ त्यो ढुङ्गामा मेरा मसिनो औँलाहरू रगडिएर कोमल छाला कति गए कति यति हुँदा पनि मैले लेख्ने अभ्यास गर्न भने अहँ छोडिनँ चाहे खुट्टाका मसिना आउँलाबाट रगत छरछरी किन नभोस् चाहे मैले अक्षर लेख्न जानु या नजानु चीत न बास बांस को सेंका भूंमा लेख् भी का सरल कुरो थे त्यो सिन्कालाई खुट्टाका औलाका कापमा राखेर लेख्न त हातले जस्तो खोजेँ तर हातका आउँला जस्तै मेरा खुट्टाका आउँला लामा थिएनन् सिन्का समाजमा साह्रै अप्ठ्यारो भयो त्यसले भुइँमा अक्षर लेख्न त झनै अप्ठ्यारो आखिर यो पनि नियतिको एउटा कठोर परीक्षा नै थियो जति अप्ठ्यारो भए पनि मैले सिन्काले भुइँ छोडिनँ यसरी भुइँ घरमा अनावश्यक ऋण लाग्छ भन्ने एउटा अन्धविश्वास थियो आमाले भुइँ देख्दा कराउँथिन् बाबाले पनि यहाँ फोहोर पारिस भनेर देखे भने कराउँथे म उनीहरूको आँखा छली छली कोर्थेँ यसरी मैले कहिले ढुङ्गामा सीतका थोपाले अक्षर लेख्न खोजेँ कहिले भुइँमा सिन्काले लेख्न खोजेँ यी केही कुरा नभेटेका बेला मनले शून्यतामा भए पनि खोजेँ हो मैले मनले सुन्यताभित्र पनि अक्षरै अक्षर लेख्न खोजेँ अहिले पनि सम्झिरहेको छु त्यो बेला अक्षर लेख्न खोज्दा मेरो औँलाहरू कति काँपेका थिए र कति असन्तुलित बनेर हलिएका थिए त्यो हातले कलम पेन्सिल समाते जस्तै मलाई खुट्टाका छोटा मसिन आउँलाले सिन्का समात्न पनि कति धेरै समय लागेको थियो कतिपय अक्षरहरू शरीर या खुट्टाका आउँला हलिएर बाङ्गा टिङ्गा हुन्थे मेरा कतिपय अक्षरहरू पूर्ण बनेनन् त्यही अपूर्ण अक्षरहरूलाई पूर्ण बनाउने धुनमा मैले धेरैवटा सिन्काहरू भाँचेँ भुइँ पनि धेरै कोरेँ सीका थोपाहरू पनि रित्याएँ आफ्ना कलीलाई औँलाका छाला पटक पटक उक्काएर रगत पनि छरछरी बग्यो कहिलेकाहीँ बहिनीको छेउमा बाबा नभएको मौका छोपेर नजिकै पुगेर उसले उच्चारण गर्दै लेखेका अक्षरहरू यसो हेर्थे उसले कसरी लेख्छ कुन अक्षरको कसरी उच्चारण गर्छे कुन अक्षर के हो मनमा विचार गर्दै घोरिएर हेरिरहन्थे सुनिरहन्थे आखिर मसँग बोली त थिएन म अरू केटाकेटी जस्तै सुन्न सक्थेँ बुझ्न पनि सक्थेँ यो कुरा कसैले विचार गरेर बुझ्न सकेन मेरो बाबाले पनि के बुझन् उनले त खालि मलाई बहिनी पढिरहेको लेखिरहेको ठाउँमा आएर डिस्टर्ब गर्थे जा पर भनेर हप्काउँथे र म परै गएर बस्थेँ तर म त्यतिकै बस्दिनथेँ केही न केही सिक्ने प्रयास गरिरहन्थेँ शीतका थोपाट बटुलेर ढुङ्गामा अक्षर लेख्दा भने ती अक्षरहरू क्षेणभरमै सुकेर मेटिएर जान्थे यसरी आफूले लेखेका अक्षरहरू नामेटाउँदा मन साह्रो रन्थ्यो अर्थात् म यस्ता खालका अनुभूतिले पटक पटक चितोरिन्थेँ निचोरिन्थेँ भोलिपल्ट बलेसीमा झरेको शीत बटुल्थेँ फेरि उही काम दोहोऱ्याउँथे तेह्र आउँथे मान्छेहरू शीतलाई जुनको आँसु भन्छन् मैले त्यही आँसुले अक्षर लेखेर जिन्दगीको नयाँ रङ भरेछु नयाँ खाका कोरेछु प्रत्येक वसन्त ऋतुले धरतीसँग सम्पर्क गरेर जीवनको नयाँ रङ भर्छ ममा अझसम्म उत्साहको रङ पोकेको थिएन उमङ्गका पखेटा पलाएका थिएनन् ना। सङ्घर्षको नाम भने मेरो जिन्दगी कहिले नमेटिने नियति रहेछ साँच्चै द्वन्द्वको सिद्धान्त जुनसुकै वस्तुमा पनि लागू हुन्छ त्यस्तै मेरो जिन्दगीमा पनि लागू नहुने कुरै थिएन जसमा आँसु पीड़ा चुनौती सङ्घर्ष सबै थोक थियो एक प्रकारले जिन्दगीका सबै रंग थिए मसँग अभाव थियो भने हाँसो खुसीको थियो त्यही खुसीको रङ मसँग थिएन कहिलेकाहीँ ओटमा उम्रिएको धेरै थोरै हाँसो पनि बाबाको धेरै नासको आदेशले कता बिलाउँथ्यो कता नबिलाए पनि जबरजस्ती निमोटिन्थ्यो किनभने हाम्रो समाजले छोरी मान्छे हाँसोको मन पराउँदैन म त त्यसमाथि बेकममा लाठी छोरी मेरो हाँसोमा लाटो बन मिसिएको हुन्थ्यो त्यसैले बाबाले त्यो हाँसो के मन पराउलान् बाबाको आदेश पालना नगरे बाठी हुन्चेस अलक्षिना सापे यस्तै अपशब्दहरू पोखिन्थेमाथि मेरो बाबा निकै बाठा थिए उनले मात्र हाँस्न पाउनु पर्थ्यो आखिर लाटो र बाठाको परिभाषा के प्रश्न तेर्सियो अदृश्य रूपमै बाबामाथि अर्थात् बाठाहरूमाथि जवाफ पनि खोइ न मेरा बाबाले दिन सके न त बाठा भनिनेहरूले युगलाई निरुत्तर पारिरहे यिनीहरूले यिनीहरूलाई के था, हामीसँग पनि मानवीय संवेदना हुन्छ इच्छा आकांक्षा हुन्छ भन्ने कुरा समाजका केही बुजुर्गहरू भन्थे बिचारा यस्तो अपहत्य भएर बाँच्नुभन्दा त दुःख लुकाउनु बेस हुन पनि हो मेरो जिन्दगी अपहत्य नै थियो तर के मेरो अगाडि त्यसो भन्नु ठिक थियो कस्तो संवेदनाहीन व्यवहार थियो त्यो यी दुवैको समाधान थियो मेरो मृत्यु तर उनीहरूले चाहेर मात्र पनि मलाई मृत्युले लान सकेन अर्थात् नियतिले मलाई यति सजिलो मृत्यु कहाँ दिन सक्थ्यो र रा। हेमराज तिमीले त्यो समयमा मृत्यु दिएको भए मैले जिन्दगीका विभिन्न रङहरू चिन्न सक्ने थिएन जिन्दगीको अर्थ यतिमै सीमित हुन्थ्यो जन्मपछिको मृत्यु जुन पशुको सभ्यताले पनि भोगिरहेको कुरो हो त्यो पशुवत मृत्यु नदिएर ठिक गर्यो हेमराजजी सायद तिमी पनि चाहन्थ्यो क्यारे जिन्दगीका विविध रङहरू पर्गेल्न सकोस् मान्छेले विचारा बाटाहरूको जमात यो कुरो पटक्कै बुझेन दुर्बलहरूभित्र पनि मन हुन्छ उनीहरूभित्र पनि उत्सुकता र जिज्ञासाहरू हुन्छन् उनीहरूसँग पनि बाँच्ने इच्छा हुन्छ त्यसमाथि धावा बोल्दै कसैले मृत्युको माग छ भने त्योभन्दा निर्दयी मान्छे को हुन्छ एउटी निर्दोष बालिकाको अगाडि आएर उसको मृत्युको माग गर्दा त्यो बाल मन मस्तिष्कमा कस्तो आघात पर्थ्यो बाटाहरूको जमातले पटक्कै सोचेन संवेदनशीलता बाल मन मस्तिष्कलाई विचारे नगरी प्यास्त बोल्थ्यो यस्ता कुराले मलाई चोट पुर्याएको मनभित्र घाउ लागेको अनुभूति गर्ने मसँग कोही थिएन म आफै एक्लै थिएँ किनभने मसँग शब्द संकेत अह केही पनि थिएन जसले जे भने पनि गरे पनि सुनिरहनु पर्ने सहीरहनुपर्ने त्यसको निकास थिएन मौनता र स्तब्धताभित्र अल्जिएको अलिकति सास त्यसमाथि अपात्य जिन्दगी बस मान्छेहरूले मेरो बाहिरी आवरण यति मात्रै देखे म ममा कुनै आशाको एनन् सबैले निराशाका काला बादलका धब्बाहरू मात्र देखेका थिए त्यसो भन्नु पनि स्वाभाविकै थियो किनभने मसँग आशाको त्यान्तो भेट्ने उनीहरूले ठाउँ नै खोजेका थिएनन् भने कसरी भेट्नु उनीहरूको मागलाई भगवानले कहिले पूरा गरिदिएन किनभने उनीहरूको माग अन्यायपूर्ण थियो उनीहरूको भगवान ढुङ्गाले भनेको थियो त्यो ढुङ्गाको भगवान्ले मलाई के मृत्यु दिन सक्थ्यो र उनीहरूको भगवानले पनि चाहन्थ्यो चार। होला यो अबोध बालिकामाथि अन्यायपूर्ण मृत्यु नथम्याऊ अहिले सम्झिरहेछु मेरा लागि गरिएका मृत्युका कामनाहरू मस्तानघाटमा सल्किरहेछन् त्यो भगवानसम्म उभिएर भनिरहेछु सक्स भने दे मृत्यु त्यस्तो महान मृत्यु जो मलाई स्वीकार्य छ तर पशुगत मृत्यु कदापि स्वीकार्य छैन अँ म त्यस्तो समयभित्र छु जहाँ एउटा निर्दोष आत्मामाथि संस्कारको आगो छ डाहाले बोलेको छ आज म तिनै छटपटी लेखिरहेछु ती मान्छेलाई सुनाइदिन्छ जसले मेरा स्मृतिका पानाहरू पल्टाएर हेर्न चाहन्छन् जसलाई खुल्ला गरिदिँदैछु दे ममा कसैले आशाको त्यान्द्रो नदेखे पनि म आफै भने अलिअलि उज्यालो पनि देख्दै थिएँ सायद कालो बातलभित्र पनि चाँदीको घेरा देख्न लागेकी थिएँ कार्यक्रम श्रुतिमा अहिले हामीले सुनेको वाचन झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा फूल हो यससँगै आजलाई कार्यक्रम श्रुति सम्वेग यति नै कार्यक्रमबाट विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाण्डु यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयूटीआई हवस्त आउँदो शुक्रबार झमक घिमिरेको आत्मजीवनी परक जीवन काँडा कि फूलको दोस्रो श्रृंखला वाचन हुनेछ त्यसअघि मंगलबारको श्रृंखलामा सेक्सपियरका कथाहरू आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै गद्यवाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री